अझब रात बढ्दै बार जान्छ तब तब आफ्नो मान्छेको याद अझ बढी बढ्दै जान्छ हामी सोध्छौँ हामीसँगै हाम्रो मान्छे भइदिए हामी कति हुन्छ खुसी हुन्थ्यौँ होला हाम्रो अँगालोमा हाम्रो आफ्नो मान्छे भइदिए दुःखका हरेक पलहरू उनीसँगै सेयर गर्थ्यौँ होला उनका हरेक दुःखहरूलाई आफ्नो दुःख सम्झेर रुन्थ्यौँ होला दुःखको पलमा मोटुभारी होते थोड़ा यस्ते ये अपेक्षा ये ये चाहना हम पाल्दा मोटू में तरत अौगोलिक स्थान हमला बाधक भैदिश्र पारिहको बिरा बस्ती हम सकते हैं न तो पंची जस्तरी उड़ेर जान सौ न तो समुद्र बगेर त्यो तो ठासम नहीं सौ तस्त अवस्था में हम अज बड़ी तड़प रुं कर सकें एटा मध्यम खोज जो मध्यम ने हम का आवेगर हम का प्रेम हमें मचे मोटुसम पुर्वन सकोस्टा यार जिससे जोड़न सकोस् हम मोटु को धड़कन ल हाम्रो मान्छेको मुठोसम्म हो तपाईँका तिनै मनका आवेगहरूलाई तपाईँको आफ्नो मान्छेको मुठुसम्म पुर्याउनका लागि आज पनि कार्यक्रम मुठुदेखि मुठुसम्मको यो बसाइमा उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटुदेखि मोटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्र बजेदेखि बजे, बजीसम्म र तपाईँका मनका आवेगहरू तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुठुसम्म पुर्याउने गर्छौँ हामी कार्यक्रम मार्फत त्यसका लागि भने तपाईँले दुईवटा माध्यमहरू प्रयोग गर्नुपर्ने हुन्छ तपाईँ यदि स्वदेशमै हुनुहुन्छ भने एसएमएस गर्न सक्नुहुन्छ हामीलाई मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यमएम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ विदेशमा हुनुहुन्छ एसएमएस गर्न सक्नुहुन्न भने चिन्ता नगर्नुहोस् त्यसका लागि भने डब्लुडब्लुडब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ मैले पोस्ट तिन मिनट अगाडि गरेको छु त्यो पोस्टमा पोस्ट तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ कतिपय साथीहरूले पुरानो पोस्टमा कमेन्ट गर्नुहुन्छ त्यस्तो गर्दा चाहिँ अलिकति हामीलाई तपाईँका कमेन्टहरू पढ्न गाह्रो हुन्छ र तपाईँको मेन्टहरू पनि हामीले भेटाउँदैनौँ यो जानकारी तपाईँले गराए र कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइमा तपाईँका मनका आवेगहरू हामी राख्नेछौँ तपाईँ भने एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि खातेर खा हेजेर साँच्चै नै यो कुरा चाहिँ हामीले पनि मनन गर्नुपर्छ हामी कहिलेकाहीँ आत्तिन्छौँ जब जब अझ भनौँ म युवा लक्षित कार्यक्रम भएको कारणले गर्दा विशेष गरी युवाहरूलाई नै भन्न चाहन्छु हामी जब प्रेममा धोका पाउँछौँ हामी आत्तिन्छौँ तड्पिन्छौँ मर्न खोज्छौँ ज्यान फाल्न खोज्छौँ तर त्यस्तो गर्नु हुँदैन यो गीतमा जस्तो भनिन्छ नि हामीले कहिले पनि भुल्नु हुँदैन हाम्रो लागि कोही बाँचिरहेको छ हाम्रो हाँसुमा कोही खुसी भइरहेको छ हाम्रो आँसुमा कोही रोइरहेको छ यो कुरा हामीले ध्यान राख्नुपर्छ मानिलिउँ तपाईँको प्रेमी प्रेमिका कोही पनि हुनुहुन्न तर मेरो लागि हाँसिदिनेको मेरो लागि रोइदिनेको तपाईँले त्यो सोच्नुहोला तपाईँको आमा बुवा हुनुहुन्छ सबैभन्दा ठुलो तपाईँको दुःख तपाईँको सुख सबैले एकदमै इफेक्ट पार्ने एउटा सबैभन्दा ठुलो नाता हो तपाईँको आमा बुवा त्यसैले पनि तपाईँको आमा बुवाले तपाईँलाई सम्झिरहनु भएको हुन्छ र तपाईँको आमा बुवालाई तपाईँले कहिले पनि बिर्सन हुँदैन त्यसैले पनि र त्यति मात्रै होइन तपाईँको आफ्नो मान्छे पनि हुन सक्नुहुन्छ तपाईँको आफ्नो मान्छे तपाईँले नदेख्ने गरे कतै हुनुहुन्छ कि तपाईँको पीडामा रहिरहनु भएको छ कि यस्तो पनि हामीले बुझ्न जान् बुझ् आवश्यक होता मैं ये लाईला कस्ट ला छेन आपको भावना शेयर करना सकूँ कार्यक्रम मोटूदि मोटूसम में तमएस कर सकून मन का आवेगर लिख रोबाइल को मैसेज बक्स में गए या चार एस एवं खाली ठाव एमएम खाली ठाकुर छोड़कर तैयार को नाम ठेगा र ना। ना तब को मोटू को चार चार दुई दिन में मैसेज कर सकू यदि तभी स्वदेश में हो रदेशब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैश रेडियो सर्वर पेज में गए हमारे पोस्ट में अ uh... तपाईँले कार्यक्रम www.radioserver.com.np बाट रेडियो सर्भर डट कम डट एनपीबाट पनि संसारभर सुनिरहनु भएको छ मोबाइलबाट सुन्दै हुनुहुन्छ वेबसाइट खुलेको छैन भने तपाईँले हाम्रो पात्र भन्ने एप डाउनलोड गरेर त्यसमा रेडियो सर्भर सर्च गर्नुहुन् सक्नुहुन्छ त्यहाँ पनि सुन्न सक्नुहुन्छ अथवा तपाईँलाई त्यो पनि अप्ठ्यारो भयो भने मलाई सुटुक्कै म्यासेज गरिदिनुहोला म तपाईँलाई म आफैले बनाएको एप्लिकेसन पठाइदिनेछु जहाँ तपाईँले रेडियो सर्भर सजिलैसँग सुन्न सक्नुहुनेछ यतिखेर तपाईँको एसएमएसहरू लिन चाहन्छु एसएमएस गर्नुभएको छ दर्शन दादा मि माया मेरो एसएमएस भन्नुपर्दा माई हट मायालुलाई मिस यु एन्ड लभ यु भनिदिनु ल पनि मिसिङ यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँकी यो म्यासेजको लागि जी र तपाईँको आफ्नो मान्छेले पनि कार्यक्रम सुनिरहनु भएको छ भने नरिसाउनु एमिस यू लव यू वनु भएको छ यो सबै कुरा उहाँ सुनि सक्नु भएको छ थैंक यू सो मच अरु के एसएमएस गर्नु भएको छ लास्ट सखी दाजु म पूजा घलान बैसेछबाट मेरो मनको राजकुमार रिसाइरनु भएको छ प्लीज नरिसाउनु भन्नु एन्ड छोरी खुशीलाई लव यू भन्दै छुटिन्छु भन्नु भएको छ थैंक यू सो मच तपाईको यो एसएमएस को लागि र आगामी दिनौ पनि तपाईको यस्तै एसएमएस को हामी अपेक्षा गर्दछौँ अह कार्यक्रम मुटुदेखि मुटुसम्म म तपाईँका म्यासेजहरू पढिरहेको छु अर्को एसएमएस गर्नुभएको छ सबिना अह पूजाजीको मैले पढेँ जी, जी लेख्नुहुन्छ के लेख्नुहुन्छ नमस्ते दा म सबिना भैँसेबाट मेरो एसएमएस उही मलाई धेरै माया गर्ने हस्बेन्ड विकासलाई मिस यु एन्ड लभ यु भन्छु सर्भर होल युनिटलाई पनि मिसी भन्नुभएको छ थ्याङ्क सो मच हामीले पनि तपाईँलाई सम्झिरहेका छौँ सबिना सिस्टर त्यसै अर्को एसएमएस गर्नुभएको छ हाइदामी भैँसेसाथबाट विमला स्याङतान अर्ल फ्रेन्डलाई मिस यु भन्छु एन्ड विशेष गरी यसलाई मिस यु लभ यू, एन्ड युलाई पनि मिस यु ओके दादा ओके बाई गुड नाइट भन्नुभएको थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ कसले गर्नु भएको छ लेख्नुहुन्छ आहा, बिमलाजीको पढेँ मैले हाई द इट्स मी खुशी तामाङ फ्रम मकवानपुर बैँसे नौबाट आज मेरो सन्देश भन्नुपर्दा अर्ल फ्रेन्डलाई बिर्सेको छैन सम्झिरहेको छु भन्छु भन्न चाहन्छु एन्ड भन्नु आज आगन यति मात्र आयो एन्ड आफ्नो मान्छेलाई होला <laughs> थ्याङ्क्यु सो मच खुसीजी तपाईँको एसएमएसको लागि र सरी पनि भन्छु तपाईँको यति मात्र एसएमएस पढ्न पाएँ अर्को एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मी भैँसी साथबाट मनिषा स्याङतान आज मेरो म्यासेज भन्नुपर्दा मेरो फ्रेन्ड करिस्मा सोफी भावना एन्ड अल फ्रेन्डलाई मिस्यू भन्दै छुट्टिन्छौ के भो बाई भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ मि मनिष लामा मकवानपुर सन्देश फर्स्ट अफ अल त हजुरलाई मिस्यू एन्ड स्पेसली माई स्विट हार्ट प्यारी कान्छु yunisa lai miss you and love you okay bavai nu asa thank you so much tamake sms ko lagi ra manisha ji le yunisa ji le pani sunira nu bhayeko cha malai thaha cha tesikari arko sms garnu bhay cha hi da it's me sona from hitona satra dada mere sandesh bhanu pardai my best friend nira miss you very much dhere dhere miss gade chu and class chutti bhaye bhanu bhay cha tyobanda agadi bhayako sms aachha kina thank you so much tamako sms ko lagi sona ji arko sms garnu bhay cha hi da it's me bhaisai sat bata karishma ghalan mero message पर्दा एन्जिला मनिषा मनिषालाई कहाँ पुगे पुगे तपाईँको एस एसएमएस झरेको झरेछ है मेरो म्यासेज भन्नुपर्दा एन्जिला मनिषालाई अल टाइम मिस गरिरहेको छु भन्दै छुट्टिन्छ ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ कसले गर्नु भएको छ हेलो दादा दर्शन नमस्ते मि रोशनी तामाङ फ्रम किसेडी दादा आजको सन्देश भन्नुपर्दा माई अल्ल फ्रेन्डलाई मिस यु एन्ड सिस सविन्दालाई पनि मीठो माया भन्न चाहन्छु दादा ओके बाबाई एन्ड सी यु भन्नुभएको छ यू सो मच र सुनीजी तपाईँको को लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त मि सन्दना मगर हटिया नौबाट आज मेरो जोन लाई मिस यु एन्ड लभ यु अनि दा यो माया भनेको के हो मैले बुझ्न सकिनँ माया बसेपछि भन्नुभएको छ योभन्दा पछाडि एसएमएस आएको छैन माया के हो परिभाषा दिन धेरै गाह्रो छ सन्दनाजी र मैले बारम्बार यही पनि भन्छु कसई कोई को मन में भावन भावना जाग् उसको दुख में तंसू झार उसको खुशी में अनायासी तुशी होने जो भावना तबसूस करो महसूस नहीं तक माया हो भनेर परिभाषा चा। दिन चाहिँ सकिन्छ मायालाई परिभाषा तपाईँले छुट्टै दिनुहुन्छ धेरै साथीहरूले छुट्टा दिनुहुन्छ मैले पनि छुट्टै दिन्छु तसर्थ मायाको एउटै परिभाषा चाहिँ हुन सक्दैनौँ थ्याङ्क्यु सो मच तपाईँको एसएमसको लागि अर्को एसएमस गर्नुभएको छ हेलो दादा खाना भयो त मि सन्दना मगर अँ यो मैले पढिसकेको रहेछु अँ अर्को एसएमएस गर्नुभएको छ कालो म हजुर बिना तडपिँदै बाँचिरहेको छु हजुरको यादमा खै किन यति धेरै माया लाग्छ हजुरको केम ब्याक कम ब्याक प्लिज कालो वेटिङ फर कालो भन्नुभएको छ म सङ्घर्ष भन्नुभएको छ सङ्घर्षशील सङ्गीता नगर कोटिजी जस्तो लाग्यो उहाँले एसएएनजिआरएस मात्र आएको छ उहाँको यति मात्रै थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते मि सुरेन्द्र सिंह कुवर फ्रम सुपार इटार बारेक्ट टुडे आई मिस माई फ्यामिली मेम्बर माई फ्रेन्ड मिड एमआइडी मिड लेख्नु भएको छ मिड डिभिजन टेक वान द टिम एन्ड हुनुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सुपारेटारमा हुनु सुपारेटारमा हुनुहुन्छ सुरेन्द्रजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि माया गरिदिनु भएको छ आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ ब्रो खानुभयो त भन्नुभएको छ भइसकेको छ इर्समी जोन मकदान हाँडी खोला गगन पानीबाट आज मेरो कान्छे सञ्जना सम्झना मगरलाई लभ यु एन्ड मिस यु एन्ड हजुरलाई पनि मिस यु बबाइ भ्रु शुभरात्री भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको इस्पिसको लागि अर्को इस्पिस गर्नुभएको छ हाई दाजु मगगन पानीबाट शर्मिला आज त उही निष्ठुरी बिलाई सम्झिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच निष्ठुरी भए पनि सम्झना आउँछ तपाईँले महसुस गर्नुभएको कुरा हो मैले भन्नु नपर्ला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा गुड इभिनिङ एन्ड हाउ आर यू, इट्स मी पासङ फ्रम किसेडी दादा आज मेरो सन्देश भन्नुपर्दा जति पनि एसएलसी दिन हुने अगर्ल फ्रेन्डलाई बेस्ट अफ लक भन्न चाहन्छु भन्नुभएको छ तपाईँहरू सम्पूर्णलाई हाम्रो तर्फबाट पनि एक्जामको लागि बेस्ट अफ लक भन्न चाहन्छौँ त्यसै अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रदा आई एम हिम किरण लामा फ्रम हेटुङडा टुडे आई वान टु टेल यस् बी द्याट सम somebody that one hola yo somebody that i am missing her so much and also want her to have good time okay dada bavai vanu cha tapai ko somebody le pani karyakram suni ranu bhayeko hola ra asha cha himkiran ji tapai lai ek chhin ma sms gaune chu ma apeksha garchu waha le suni ranu bhayeka cha bani समबडी जो पनि हुनुहुन्छ प्लिज कन्ट्याक्ट होला, हेम किरणजीलाई थ्याङ्क यू सो मच हेम किरणजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा आइएम महेश अधिकारी फ्रम कैलाली मेरो एसएमएस यो छ कि हेटुङडाको अल फ्रेन्डलाई मिस्यू भन्न चाहन्छु एन माईलाई एन माईलाई भन्नुभएको छ माई डट डट डटलाई होला नरिसाउनु भन्न चाहन्छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो यदि मात्र एसएमएस आयो थ्याङ्क यू सो मच महेशजी टाढाबाट हामीलाई एसएमएस गर्नुभएको थियो कैलालीदेखि थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ दादा नमस्ते आई एम सुरेन्द्र सिंह कुवर फ्रम सुपर बैरिक, ब्यारिक टुडे आई मिस माई फ्यामिली मेम्बर माई फ्रेन्ड एन्ड हु नौ मी भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको दोहोऱ्याएर आएको रहेछ पढेँ दुईचोटि नै त्यसै गरी तपाईँका थुप्रै एसएमएसहरू पनि बाँकी छन् यतिखेर तपाईँको अर्को एसएमएस पढ्नुभन्दा अगाडि एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको कुरा लेखेर चार चार दिइदेऊ म्यासेज गर्नुहोला यतिखेर तपाईँ कमेन्ट पढ्न चाहन्छु गर्नुभएको छ चित्र हेलो नमस्ते म चित्र कुरुङबाङ रोमान्टिक मिडिया ग्रुप तेह्रथुमबाट स्पेसली प्यारी बुनो छुच्ची सरिता लिम्बूलाई मिठो सम्झना भन्न चाहन्छु भन्नुभएको छ थैंक यू सो मच तमेंट का कमेंट आई रखें म कमेंट रिफ्रेस कर हे रहु तसएमएस भी लिया कमेंट करना सकूँ डब्लू डब्लु डब्लू डट रेडियो सर्वर डट कम डट एनपी बासारभर सुनेर डब्लु डब्लू डब्लू डट एनपी डब्ल्यू डब्लू डब्लू डट फेसबुक डट कम स्लैस रेडियो सर्वर पेज में गए हमारे पोस्ट में कमेंट कर सकून थुप्रेथी को कमेंट आई सकता है ये खेल अर्को कमेंट पढ़ूँ कमेंट कर कसले कर लिंगदेन काछाजी ने कमेंट कर लिंगदेन काजी ठीक के भाषा मू हेलो दर्शन नमस्ते शेवाओ ठेगा पांच थर अमरपुर प्रवास कुवेद म चाहिँ लिङ्गदेन कान्छा पार्थिवर राम नेया ग्रुपको साथी अब, अब गीत सुनाउनु पर्दा हजुर लगायत एफएम होल युनिटलाई केही साथीहरू सम्झिनु पर्दा चाहिँ मेनुका लिम्बु खिम लिम्बू लिम्बु नि मनु लिम्बु त्यसै गरी डिम्पले दिवान त्यसै केटी म निचा निचा निर्मला भन्नुभएको छ राई रन्जनी रन्जनी भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँ कमेन्टको लागि अरू पनि थुप्रै साथीहरूको नाम लेख्नु भएको छ मैले यति मात्र पढेँ अर्को कमेन्ट गर्नुभएको छ एसपी अभिषेक गोलेजीले यस मात्र लेख्नु भएको रहेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ टुक्रिया कुमार मिनाजीले मिसी अल एन्ड गुड नाइट शुभरात्री बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मन्जु लामाजीले मन्जुजी लेख्नुहुन्छ धेरै दिनपछिको नमस्ते दाई म मन्जु फ्रम ठुलोथली भन्नुभएको छ मेरो एसएमएस त खासै केही छैन मात्र मेरो मायालाई सम्झनाएको सन्देश छोडौँ भनेर मात्रै हो सबैको चाहना हुन्छ कि आफ्नो दुःख सुखमा साथ दिने आफ्नो मान्छे साथमै होस् तर आज मलाई सन्च नहुँदा नि मेरो डियर मेरो साथमा हुनुहुन्न मलाई थाहा छ तपाईँ मेरै साथमा बस्न चाहनुहुन्छ बट के गर्नु प्रब्लमहरू नै त्यस्तै छ मिस यु एन्ड लभ यु माई डियर हार्ट मनिक लामाजी आफ्नो केयर गर्नु एन्ड मेरो चिन्ता नलिनु माई डियर हार्ट एन्ड दि सन्जु लामा दि सन्जु त्यसै गरी चाँदनी सुजे पिएसजी रवि दादा नबीन अशोक अस अश्विन दि गरिमा मिना लाई मिस यू एन्ड तपाईँलाई नि मिस यू ब्रो टेक केयर गुड नाइट हाम्रो स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क यू सो मच जी तपाईँको यो कमेन्टको लागि सन्चो छैन तैपनि हामीलाई माया गर्नु छ तपाईँको यो मायाको लागि हाम्रो तर्फबाट पनि लाखौँ लाख आभार प्रकट गर्न चाहन्छौँ र तपाईँको आफ्नो मान्छे टाढा हुनुहुँदो रहेछ उहाँले पनि तपाईँलाई सम्झिरहनु भएको होला र तपाईँलाई गेटुइली सुन पनि भन्न चाहन्छौँ छिट्टै तपाईँहरूको मिलाउनुहोस् यही कामना पनि गर्न चाहन्छु अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले हेलो चन्द्र दादा लासो फ्याफुल्ला इट्स मि सुदिन लामा फ्रम हेटौँडा अट्ठाइस लेवट दादा आजको सन्देश भन्नुपर्दा आजभोलि म धेरै खुसी खुसी छु किनकि मेरा अल फ्रेन्डहरूले साथ दिनुभएको छ सा। एन्ड विशेष गरी उनै उनैलाई मिस गरिरहेको छु भनिदिनु है दादा ओके बाई दादा फेरि अर्को हफ्ता भेटौँला हस्त एन्ड अल्फ्रेंड फ्रेन्ड भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र सुदिनजी तपाईँको आफ्नो मान्छेले सुनिरहनु भएको छ होला उहाँलाई तपाईँले सम्झिरहनु भएको छ भनेर यो सन्देश मेरो आवाज मार्फत उहाँलाई पुऱ्याइसकेको छु थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको डे क्विनजीले हेलो दादा सन्चै हुनुहुन्छ इड्स मे सानो सुनार फ्रम पदमपुखर है मेरो म्यासेज पर्दा, मेरो अल फ्रेन्डहरूलाई मिस यु भन्न चाहन्छु सबैलाई मिस गर्दैछु एन्ड बिर्सेको छैन भन्न चाहन्छु अनि सरोभर होल टिमलाई पनि मिस भन्न चाहन्छु है दादा ब बाई गुड नाइट ह्याभ अ सुट ड्रिम दादा हुनुभएको छ सो मच तपाईँको यो कमेन्टको लागि सानोजी आगामी दिन पनि यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै अर्को कमेन्ट गर्नुभएको छ पूर्वेली चन्द्रकला राईजीले हा लेख्नुहुन्छ हेलो दादा गुड इभिनिङ एन्ड दर्शन नाउ दुबई मिस यू ऑल मेम्बर मेरो मन मुटुको कान्छाई मुटु भरेको माया सम्झना भन्न चाहन्छु एन्ड आई मिस यू लव यू भन्दै बबाई भन्नु भएको थैंक यू सो मच तपाईको यो कमेन्ट को लागि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ डब्लु डब्लु www.radioserver.com.np डट रेडियो सर्वर डट कम डट एनपीबाट रेडियो सर्वर बयानब्बेसम्म पाँच मेगा खर्चबाट म छु तपाईँकै मनभित्रको साथीचन्द्र राज अध्ययार हो आफ्नो मान्छेको धेरै याद आउँछ तपाईँलाई मलाई पनि आउँछ सँगै हुँदा पनि अलिकता टाढा हुँदा पनि आफ्नो मान्छेको याद आउँछ तपाईँलाई पनि साह्रै याद आउँछ होला मलाई त्यस्तै लाग्छ र याद आउँछ भने के एसएमएस गर्नुहोस् उहाँलाई मनको आवेगहरू उहाँलाई भन्नुहोला मनका भावनाहरू मायाका कुराहरू उहाँसँग गर्नुहोला मायाको कुराले तपाईँलाई अझ नजिक हुन सघाउ पुऱ्याउँछ मलाई यस्तो लाग्छ र तपाईँका कमेन्टहरू पढ्ने क्रममा छु यतिखेर कमेन्ट गर्नुभएको छ युनिसा थिङजीले माई स्विट हर्ट कान्छोलाई आई मिस यु एन्ड लभ यु भन्छु साथमा मेरो मामु सिस एन्ड ब्रो एन्ड अनि हजुरलाई पनि थ्याङ्क यू बाबा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युनिसाजीले अगाडि लेख्नु भएको थियो रहेछ के लेख्नुभयो उहाँले मैले अलिकति छुट्याएछु चु। दादा मनिषजीलाई नरिसाउनु रे पनि भनिदिनु दाजु प्लिज स्पेसली फर भेरी भेरी मिस माई लभली मम्मीलाई एन्ड प्यारिसिस बहिनीलाई अनि डियर मनिष कान्छोलाई आई मिस युटु भन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्चितजीले लेख्नुहुन्छ यो अधेर कालो रातको मिठो माया अनि न्यानो माया केवल तपाईँलाई अनि मेरो मनमुटुको साथीहरूलाई नि मिस्यो दादा अनि मेरो अल बेस्ट फ्रेन्डलाई नि अनि मेरो बाबालाई बादल पारेको त्यो बिरानो अनि सुनसान ठाउँमा बसिरहेको मेरो साथीलाई नि लभ एन यु एन्ड मिस यु भन्न चाहन्छु दादा जिन्दगीमा मैले र अनि सजाएर रा राखेको मेरो बालापनको साथीले आज मलाई एक्लो बनाएर गएको छ सा। मेरो साथ बिर्सन सकिरहेको छैन याद धेरै आइरहेको छ बट अहिले उसको न साथ छ न त उही नै छ म मेरो साथीलाई के भन्न चाहन्छु भने मान्छेको जिन्दगीमा जन्मेपछि मर्नु त पर्छ नै बस यति यदि कोही छिटो जानु जानुपर्छ यति नै हो ये हो आज मेरो साथी धेरे मिस करते दादिमी सन्तोष नगर कोटी फ्रम हटिया ओके दादा बाय गुड नाइट भैंक यू सो मच तमेंट को लगी अर्क कमेंट कर एचपी अभिषेक गोलेजी लेख हाई यु कालो अंधेरी रात को नमस् नमस्ते नतमस्त भाँ नतमस्त छ मंद मंद हावा सुस्तरी सङ्घ संग, सँगैको मिठो सम्झना मुठुदेखि मुटुसम्म कार्यक्रमको सञ्चालक दाजु चन्द्र भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो माया मिश्रित भावनाहरूको लागि धेरै दिनपछि हजुरको मीठो आवाज सुन्न पाउँदा आनन्द महसुस गर्दैछु साँच्चै यो सबैको प्यारो कार्यक्रम अनि हजुरको प्यारो आवाजमा माया शब्दहरू बोल्न थाल्दा कसको मनले आनन्द मान्दैन र खुसी लाग्छ कार्यक्रमले ये का श्रोता कमा कमा सो so, आज म इस कार्यक्रम को संचालक दाजू हजरलाई मेरे मोटुदी को अनि माया, दाजू आजकल भेट न हो आ, आ, परिवर्तन का कुछ सुन्न आतुर छु मिशी भू थकू सो मच तब कमेंट को, को लगी एसपी अभिषेक ओलेजी अभिषेक जी, जी हमारे भेट भाव छिर्स हो कहीं कसो होता मैं तोन करना पाऊदन तबन कर भ्यान हो समझिदा कहीं फोन नगर नहीं तीन चार महीना छ महीना नहीं बीत तर इसक यु न सोच्होला कि हमी एक अर् बिर्सिख्या सदैव समझिग तैपन यो यो फोन रोन रिट्ठी में इमेल में तौल्न होते हैं तभी कु बुझ् मैं ठा अभिषेक जी ने धेरी बुझ्हेक मीठो समझना मेरे तरफ बाुप्रे कमेंटर बाकी एसएमएस बाकी मैं एसएमएस क कस को पढ़े एकचोटी हिर्दु मैं पासंगजी को पढ़ी सकेंगे मनीषजी को पढ़े हिम किरण जी को पढ़े महेश अधिकारीजी को पढ़ी सकते थे क्या का झर्व <laughs> ते मैस महेश अधिकारीजीको पढेको थिएँ अर्को एसएमएस गर्नुभएको रहेछ हाइदा हाउ आर यु मी नदिरा आजको एसएमएस भन्नुपर्दा माई लवली मुन दादालाई मिस यू एन्ड लभ यू भनिदिनु साथमा सबि दिलाई पनि ओके दादा बाई दा, एन्ड शुभरात्री भन्नुभएको छ हामी <laughs> सबैले तपाईँलाई सम्झिरहेका छौँ सबैजीले पनि तपाईँलाई सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच नादी राजे तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्ते खाना भयो त मि मनिषा लामा पदम पोखरीबाट आजको मेरो सन्देश राख्नुपर्दा बादल पारिको देशमा रहनुहुने माई हस्बेन्ड मनिष भन्नुभएको छ यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दादा नमस्ते आई एम सुरेन्द्र सिंह कुवर फ्रम सुपारिटायर ब्यारेक टुडे आई मिस माई फ्यामिली मेम्बर माई फ्रेन्ड एन्ड हुनोमी भन्नुभएको छ थ्याङ्क यू सो मच दोहोऱ्याएर पढ्यो उहाँको फेरि आएको रहेछ हाई दादा नमस्ते इट्स मी उमेश तामाङ फ्रम हेटौँडा छ लाल झाडीबाट मि भन्नुभएको छ यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसी साथबाट सरगम मेरो मुटुको धडकन उमेशलाई मिठो माया एन्ड मिस यु लभ यु भन्न चाहन्छु बाई दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको लागि अर्को एसएमएस गर्नुभएको छ दादा नमस्ते आइएम सुरेन्द्र सिंह कुँवर फ्रम सुबारे टाढ ब्यारेक टुडे आई मिस माई फ्यामिली मेम्बर हु लिभ इन कञ्चनपुर मिस माई अल फ्रेन्ड भन्नुभएको छ कञ्चनपुरमा पनि तपाईँले तपाईँको सन्देश तपाईँको आफन्तले सुनिरहनु भएको होला सुरेन्द्रजी थ्याङ्क यू सो मच तपाईँको सन्देश उहाँहरूसँग पुगिसकेको पनि होला अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते इट्स मी विनिता प्रजा फ्रम हटिया मेरो एसएमएस भन्नुपर्दा अह पढ्दा साथ समुद्र पारी बस्ने मेरो दादालाई हर्टली मिस यु भन्न चाहन्छु दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हिमकिरण लामा हेटौँडा चारबाट हाई दादा म मनी एसएलसी क्यान्डिडेट भएकोले म सम्पूर्ण एसएलसी क्यान्डिडेटलाई अल द बेस्ट भन्न चाहन्छु ओके दादा टेक केयर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँलाई पनि एसएलसीको लागि बेस्ट अफ लक भन्न चाहन्छु हिम किरणजी र आगामी दिन पनि तपाईँको यस्तै एसएमएस गरेको हामी अपेक्षा गर्छौँ तपाईँको एसएमएसहरू पनि आउने क्रम जारी छन् तपाईँका कमेन्टहरू पनि आइरहेका छन् एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दिदीमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज त्यस हामी पुनः तपाईँका एसएमएस र कमेन्टहरू लिएर कार्यक्रममा उपस्थित हुनेछौँ जग्गी रही है क्या ये वो मेरा है यहाँ चेन से बस रुक क्यों दिल ये मुझे कहता है नए से मिले नै जाने क्या सर ये हुआ है आस स मिलीजल जो किसी किसी ने किया है आ, किसी शायर की गजल जो दे दुको सुखो के पल कोही मुझको यु मिला है जैसे को घर स किर या सर्द म दो पहि कोही मुझको यु मिला जन जाको घर कोही मुजको यो मिला है जैसे बन्जारोको घर यो निकै नै सुमुद्री आवाज तपाईको लागि राखे र रा अब भने हामी कार्यक्रममा नौ बजेर उन्चास मिनट गइसकेको छ जम्मा जम्मी दस एघार मिनट मात्र बाँकी छ हामीसँग त्यसैले पनि तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू फटाफट पढ्न चाहन्छु र अब भने तपाईँलाई आग्रह पनि गर्न चाहन्छु एसएमएस नगर्नुहोला अब म एसएमएस बन्द गर्दैछु र तपाईँ कमेन्ट पनि अब रोक्न सक्नुहुन्छ र तपाईँका कमेन्टहरूलाई पनि म कार्यक्रमको अन्तिममा अब भिड माने तर्खरमा छु त्यसैले गर्दा तपाईँको एसएमएस र कमेन्ट अब भने नगर्नुहोला यही आग्रह गर्न चाहन्छु अर्को हप्ता छँदैछ नि चन्द्र फेरि <laughs> चन्द्रले मनको कुरा पनि पुग्न दिएन भन्नुहोला त्यसका लागि चाहिँ सरी समय थोरै छ त्यस गर्दा र तपाईँको कमेन्टहरूलाई म अब भने तपाईँको एसएमएस पहिला सघाउँछु एसएमएस पछाडि तपाईँको कमेन्टहरूलाई राखिहाल्छु एसएमएस दुईवटा मात्रै बाँकी छ तपाईँको एसएमएस अब चाहे नगर् मैं भनी रखु एसएमएस कता कता पगे दुईटा मत अल धे आइसिया विनीताजी को पढ़े थे मैं ते गरी एसएलजी कैंडिडेट हिम किरण लामाजी को पढ़े थे अर्क एसएमएस लेख्नुहुन्छ हेलो संध, आ, sunna, मिस्यु मिस्यु दादा म सम्झना मगर हटियाउँबाट माइसिज साथ समुद्र पारी बस्ने दिए सम् सम्झनालाई मिसुदी भन्नुभएको छ थ्याङ्क सो मच उहाँलाई पनि डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपी सुन्न नभुल्नु होला भनिदिनु होला सम्झनाजी यो आग्रह तपाईँलाई त्यसै अर्को इच्छा मिस गर्नु भएको छ के छ हो दादा मिस लामा काले आ, आ, काले घडी अल फ्रेन्डलाई मिसिङ अलट एन्ड समी कालीलाई i love you so much okay good night i don't know answer samidhi le pani suniraun bhayeko la thank you so much arko sms garnu bhaycha himkiran lama jile nai hetonde charwata haidame mani slc candidate hu bhanu bhati yo maile waha ko bolisakeko chu thank you so much arko sms garnu bhaycha hai dada ms sabita aaja mero sujan ma dekhi taada bhayera aru kasai ko maya ma ramaudey हुनुहुन्छ उसको नयाँ जीवनको लागि बेस्ट अफ लक भन्न चाहन्छु हुनुभएको छ थ्याङ्क यू सो मच तपाईँ छुट्टिनु भएको छ बिछोडिनु भएको छ त्यही पनि आफूले माया गर्ने मान्छेलाई कहाँ माया मार्न सकिन्छ र त्यसैले पनि तपाईँले पनि उहाँको राम्रो होस् भनेर शुभकामना दिनुभएको छ तपाईँ जस्तो साँचो माया गर्ने मान्छेको शुभकामना अवश्य पनि उहाँलाई लाग्नेछ र तपाईँलाई रुवाउनु पनि भएको छ त्यसको बदला केही न त भगवान्ले उहाँलाई दिनुहुन्छ सकेसम्म पीडा नपरोस् तपाईँको पनि यही अपेक्षा छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर म सृजना लामा पदम पोखरीबाट म आज मेरो हस्बेन्डलाई धेरै मिस यु एन्ड लभ यु भन्न चाहन्छु दादा ओके बाबा भाइ भन्नुभएको छ तपाईँको श्रीमानले पनि तपाईँलाई धेरै माया गर्नुहुनेछ र रा गरिरहनु भएको छ होला म यहाँ यही अपेक्षा गर्छु र अहिले भने तपाईँको एसएमएसहरू बन्द गरेँ तपाईँको एसएमएसहरू मैं लगभग चालीस एक चालीसवटा तब एसएमएस पढ़े तब एसएमएस करने संपूर्ण धीरे धीरे धन्यवाद मैं एसएमएस बंद अब तैयार का बाकी कमेंटर लिद्दु मैति खेल कमेंट, कमेंट कर सलीना भोमजनजी वहाँ लेख्ह सुनसान रात में मीठो मया को साथ में नमस्ते चंद्रजी चन्द्र के गर्दै हुनुहुन्छ दादा जिन्दगीमा दु खको महलमा हजुरहरूको मायाले बाँचेको छु आजको एसएमएस भन्नुपर्दा म दुखी जिन्दगीको आँसुको थुपा सलिना भोमजनको मिठो मीठो मिठो मीठ सम्झना सरवर होली युनिट एन्ड मेरो मनको साथीहरू भन्नुपर्दा आत्मा त्यसै गरी लामा अल फ्रेन्डलाई अल टाइम मिस यु एन्ड हजुर एन सलिना दिलाई पनि मिस यु भन्दै छुट्टिन्छु ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ लिङ्गदेन कान्छाजीले लिङ्गदेन कान्छाजी लेख्नुहुन्छ लिङ्गदेन कान्छाजीको मैले अघि पनि पढाएँ जस्तो गुड म इभिनिङ रात्रिकालीन सेवाहरू दशाला जोडी नमस्ते हजुरहरूमा पार्थिभर मिडिया ग्रुपको साथी लिङदेन कान्छा पाँच अमरपुर भानुछोक घर भई हाल बिरानो बस्ती कुबेतबाट रात्रिकालीन सन्देश राख्नुपर्दा हजुर लगायत एफएम होल युनिटलाई साथीहरूलाई सम्झिनु पर्दा चाहिँ मिनुका लिम्बुखिम त्यसै गरी आरती लिङ्गदेन निचल निर्मला लिम्बु नि मनु लिम्बु पागल प्रेमी आँसु लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ थ्याङ्क्यु सो मच तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ सान् बाबा साम्फा हाम्फे सम्बा हाम्फेजीले उहाँ लेख्नुहुन्छ मिस यु अल माई फ्रेन्ड डिएसलाई भन्नुभएको छ फ्रेन्ड्सलाई भन्नुभएको रहेछ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले लेख्नुहुन्छ इर्समे सागर सिन्तान फ्रम हेटोँडा अट्ठाइस लेवर्ड जम्बूबाट दादा आज भोलि म धेरै दुखी छु किनकि की मेरो प्रेमिका रिनुले धोका खुवाएको त्यसैले दादा साह्रै दुखी छु प्लिज दादा एफएम मार्फत सुनाइदिनु है दादा रिनुलाई ओके बाबाई भन्नुभएको छ र रेणुजीले कार्यक्रम सुनिरहनु भएको छ भने थाहा छैन तपाईँहरूको बिचमा के भयो र किन तपाईँहरू छुट्नुभयो सकेसम्म प्याचअप हुनुहोला सकिन्छ भने तपाईँहरू एकअर्कालाई माया गर्नुहुन्छ भने टाढा कहिले पनि नहुनुहोला यो आग्रह गर्न चाहन्छु सागरजीलाई सागरजीको यो सन्देश रिणुजीको लागि रहेको थियो अर्को कमेन्ट गर्नुभएको छ उर्मी उर्मी पुडासैजीले उर्मी पुासैजीले लेख्नुहुन्छ आइएम उर्मी फ्रम काठमाडौँ हेटौँडामा रहेको मेरो लवली डियर सुनितलाई मच अफ लभ एन्ड मिस यू विथ एन्ड कल मी नाउ माई नम्बर नाइन उर्मी पुडासैनीजीले दिनुभएको छ अरूको लागि चाहिँ होइन डेयर सुनितको लागि सुनितजी टिप्नुहोला अरू साथीहरूले चाहिँ सकेसम्म नटिपेकै राम्रो कतिपय साथीहरूले टिपिहाल्ने बानी पनि हुन्छ है सुनितजीको लागि नम्बर अन्ठानब्बे एक तिरासी पचास सात सय चालिस अन्ठानब्बे एक तिरासी पचास सात सय चालिस अर्थात् नाइन फाइभ जिरो सेभेन फोर जिरोमा कल गर्नुहोला भन्नुभएको छ थ्याङ्क्यु सो मच उर्मीजी काठमाडौँबाट कमेन्ट गरिदिनु भएकोमा अर्को कमेन्ट गर्नु भएको छ टुक्रिएको मन मिनाजीले लेख्नुहुन्छ हेलो हाई यो रात्रिकालीन मिठो सम्झना साथमा नमस्कार हेलो आरामै होइस होला नि हाई भन्नुभएको छ सन्चे छु अनि म त अँ म त लिनु के भन्नुभयो माम लिनुभयो होला नि भन्नुभएको रहेछ माफ गर्नलाई मैले के के पढेँ माम त लिनुभयो होला नि है भन्नुभएको खाइसकेको छु दाजु भन्नुपर्दा त्यस्तो खासै केही थिएन भन्ने त पनि तैपनि प्यारिसिस मन्जुलाई मिस यु एन्ड माई हेन्सी ब्रोहरू सबैलाई धेरै माया भन्छु अभि लामा अवि भाइलाई नि सम्झेको छु ओके दादा मी मिना मिसी बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको लभ फुच्ची भन्नुभएको उहाँ लेख्नुहुन्छ हाई ब्रो फुची, हाउ आर यू, टुडे ओन्ली मिस माई सम्न पिपुल जो मसँग कहिले नै बोल्नुहुन्न एनिवे anyway, तपाईँले बिर्से नै मैले बिर्सेको छैन एन्ड सधैँ सम्झिरहेको छु मिस यू, लव यु समवान ओके भाइ गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र तपाईँको सुमवनले पनि यो सन्देश पाइसक्नु भएको छ मलाई जहाँसम्म लाग्छ अर्को कमेन्ट गर्नुभएको छ अविरुल प्रेमी मिसनजीले उहाँ लेख्नुहुन्छ जिन्दगी यो बेहाल बेहाल भएको छ जिन्दगी यो बेहाल बेहाल भएको छ माघी हिँड्ने जोगीको चाल भएको छ आँखाबाट घनघोर वर्षा भएर त दिनरात आँखामा आहाल भएको छ भन्नुभएको छ एकदमै राम्रो मुक्तक छ र तपाईँका मुक्तक र गजलहरू पाइरहेको छु कार्यक्रम अनुरागमा बुधबार सवा नौ बजीदेखि भोलि सुन्न नभुल्नुहोला तपाईँका सन्देशहरू पनि तपाईँका रचनाहरू पनि छन् नमस्ते दाई यो छोटो जिन्दगीको लामो मिठो सम्झना छ हजुरलाई म मा मुटुविहीन मान्छे अबरुल प्रेमी मिसन फ्रम निबु अटार तामाङ बस्ती नाउँ छितिजपारीको बसाई दोहाको तारबाट आज मेरो एसएमएस भन्नुपर्दा पर्दा मेरो अल फ्रेन्डहरूलाई मिस्यू भन्छु अनि मेरो घर परिवार बाबा मम्मीलाई मिस्यू बाबा मम्मी भन्दै आजलाई ओजिल हुन्छु बाबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म म तपाईँका कमेन्ट र एसएमएसहरू लिएर लिइरहेको छु एसएमएस पनि मैले बन्द गरिसकेको छु कमेन्ट लाइन पनि बन्द गरिसकेको छु तर तपाईँका आएका कमेन्टहरूलाई पनि म पढिरहेको छु एसपी अभिषेक गोलेजीको कमेन्ट पुनः प्राप्त भएको छ लेख्नुहुन्छ कार्यक्रम मुटुदेखि मोटुसम्म मार्फत मेरो मुटुमा बस्न सफल मेरा अल फेसबुक फ्रेन्ड फ्रेन्ड सिस्टर ब्रदर्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु एन्ड मेरो फ्रेन्ड मिनालाई मैले आज मेरो हातले बनाएको तरकारी पठाएको थिएँ कस्तो लाग्यो भन्न चाहन्छु भन्नु चा। आएको छु अवश्य पनि मिठो लाग्यो होला तपाईँले बनाउनु हुँदो रहेछ खुसी लाग्यो अभिषेकजी <laughs> रगामी दिन में, में तब ये कमेंट को हम अपेक्षा कर तब का एसएमएस मैं बंद कर सकते के साथी को एसएमएस छुट्ट भे माफी मांगना चाहिए रसएमएस कमेंटी मैं भाई भाई स... पच्छी कमेंट करे म एकचोटी पेजलाइ्रेस कर हरि रखे रही सकता स्टूडियो गाड़ी में मिस यू भर चाहूँ भाथ थैंक यू सो मच तैं कम कोर्क कमेंट कर हाँ अर्क कमेंट कसले कर आ, अनिता ब्लोनजी कमेंट कराइा सन्चय होता आज मेरा सन्देश मन पाद सात समुद्र पारे बस्ने मेरे हजबेन्ड हसबेंड लई लव यू आई मिस यू भाँचु भन्नभ थैंक यू सो मच तब कमेंट कोई मनीषा लाजी हाईदा अल फ्रेंड लाई मिस यू ओके बहु भाथ थैंक यू सो मच तब कमेंट को लो अर्को कमेंट हाँ अर्क कमेंट कस का कोई साथी को कमेंट छुटे कि जस्ट लगी रितू रायजी कमेंट करे वहाँ लेख् अरुणा तमलिंग के लिख्बा वहां अरुणा तमलिंग गनुरा लेख् सांबा हाफेसि सियांग सुब्बा लिंगदेन पुष्पकला इशारा रेडियो भेरे आवाज कांचा छोरा सन्तोष खगेन्द्र लिंबू लगायत संपूर्ण सातहर शुभ सुपना कामना अल मई दोस अल मै हड्ली छुचि सबिना तेगरी नानूलाई पल पलमै मिस गरिरहेको छु मुटुको फ्रेन्ड सन्तोषलाई ओभर सम्झिरहेको छु भन्दै बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्दछौँ र अब भने तपाईँको सबै कमेन्टहरू मैले टुङ्ग्याएँ तपाईँहरूको केही कमेन्टहरू एसएमएसहरू छुट्टेको भए माफी माग्न चाहन्छु कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् नमस्ते शुभरात्रि